अहिले देशैभरि आगामी मंगिर चार गतेका लागि तय गरेको दोस्रो संविधान सभाको चुनावको माहौल र रौनक बढ्दै गएको छ सो निर्वाचनका लागि प्रतिस्पर्धामा रहेका राजनैतिक दलका तथा स्वतन्त्र उम्मेद्वारहरू चुनावी प्रचार प्रसारमा अहिले व्यस्त छन् उनीहरूलाई गाउँ गाउँमा जनताको घर जाने कार्यक्रम गर्नमा भ्याइ नभ्याई छ तर निर्वाचन आयोगले जारी गरेको आचार पालना गर्ने काममा दलहरू इमा पूर्वक लागेको पाइँदैन यस्ता आचार संहिता पालना गर्नु र आचार संहिता पालना नगर्ने दलहरूलाई निर्वाचन आयोगले कानूनी दायरा भित्र रहेर कारवाही गर्नुपर्ने बताउनुहुन्छ रतनगरका तिलोचन रिचाल्थ कुरो हो यसलाई सबैले पालना गर्नुपर्ने हामी सबैको नागरिकको कर्तव्य हो र यसैलाई गरेर हामीले यो माथि बढाएर हाम्रो प्रक्रियामा असन्तुष्ट दल र अन्य दलको सक्रिय बहिष्कारको नीति बढ्दै गएको छ यसबाट आउँदो संविधान सभाको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गराउने विषयमा सरकारलाई चुनौती थपिएको छ निर्वाचनलाई नै प्रभावित गर्ने गरी भएका यस्ता घटनाक्रमलाई तत्काल नियन्त्रणमा लिन सरकार निर्वाचन आयोग गृह प्रशासन राम्रोसँग लाग्नु बताउनुहुन्छ नगरवासी कुल प्रसाद आचारे पनि वातावरण असाध्य दूषित भइरहेको छ यो दूषित वातावरण एउटा अनुशासित ढंगले अगाडि बढ़न नेपालीहरू चाहन्छन् यो दूषितलाई कन्ट्रोल गर्न यो सरकार यो निर्वाचन आयोग यो प्रशासन राम्रोसित लागोस् सरकार र निर्वाचन आयोगको प्रमुख दायित्व भनेको शान्तिपूर्ण वातावरणको निर्माण गर्नु नै हो यसमा चुनावी प्रतिस्पर्धामा रहेका राजनैतिक दल र उम्मेद्वारहरूले सघाउनु जरुरी छ निर्वाचनको बहिष्कार सशक्तका साथ गर्ने चेतावनी बहिष्कारवादी दलहरूले दिएपछि सरकारले त्यसलाई रोक्नका लागि संवेदनशील अवस्थामा मात्रै मात ब्यारेक बाहिर पठाइने गरिएको नेपाली सेनालाई समेत सड़कमा उतारेको छ यसरी सुरक्षा निकायमा चारवटी सुरक्षा निकाय नेपाली सेना नेपाली प्रहरी सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धानका सबैलाई मैदानमा उतारेको अवस्था छ सहरी क्षेत्रमा सुरक्षा निकायहरू परिचालन गरिरहे ग्रामीण क्षेत्रहरूमा बहिष्कारवादीहरूले निर्वाचनका सामग्री लुट्ने गरेका छन् त्यसैले चुनाव राज्यको प्रक्रिया भएको र हिजोका दिनमा पनि यस्ता घटना घट्ने र यसलाई सहज रूपमा लिनुपर्ने नेपाल सरकारले जस्तो सुकै अवस्थामा पनि चुनाव गराएर छान्ने बताउनुहुन्छ रत्नगर एक बकुलरका बाबुराम गौतम चुनाव भडकिन्छ भानिन्छ भन्ने कुराहरू पनि जुन आइरहेको छ ग्रामीण क्षेत्रहरूमा जुन सुनिन्छ तर छिटपुट घटना त हिजका दिनहरूमा पनि पार्टीमा पनि हुन्थ्यो भने त्यो एउटा चाहिँ चुनावै बहिष्कार गर्ने पार्टीले त केही न केही त गर्न खोज्छ नै त्यसलाई चाहिँ सहज रूपबाट हामी लिनुपर्छ र चुनावलाई चाहिँ जसले जे जसरी हेरे पनि चुनाव वास्तवमा नेपाल सरकारले चुनाव गराएरै छोड्छ निर्वाचनको माहौल बनिरहँदा शान्तिपूर्ण अवस्थाको सृजना गर्नेतर्फ सबैको ध्यान जानु जरूरी देखिन्छ